सागरसँगको भेटघाट पूर्व कोशीमा हामी पार्टीका नियमित काम गरिरहेका हुन्थ्यौँ विद्यार्थी आन्दोलन नियमित हुने गर्थ्यो मेरो अरू पार्टीका नेताहरूसँग पनि भेटघाट र सम्पर्क बढिरहेको थियो मलाई एउटा घटनाको अझै याद आइरहन्छ एक दिन बेलुका एक्कासी सिपी मैनालीले एक अपरिचित व्यक्तिलाई लिएर मेरो घरमा पस्नुभयो उहाँहरू त्यसबेला सशस्त्र सङ्घर्षमा हुनुहुन्थ्यो मेरो घरको बाहिरपट्टि अलि परसम्म आफ्ना स्वयंसेवकबाट राम्रै सुरक्षाको व्यवस्था गरी उहाँ घरभित्र पस्नुभएको रहेछ सिपी मैनालीलाई त म पूर्व कोशी पार्टीको माथतको झापा जिल्ला कमिटीले सञ्चालन गरेको विद्यार्थी फाँटमा काम गर्नेदेखि नै चिन्थेँ एकपटक झापाको विद्यार्थी आन्दोलनमा भाग लिएर प्रहरीको लाठीचार्जबाट घाइते भई टाउको र हातमा पट्टी लगाएर विराटनगर आउँदा पनि उहाँसँग मेरो भेट भएको थियो पछि पनि उहाँलाई एक पटक भेटेको थिएँ उहाँका दाजु राधाकृष्ण मैनाली हाम्रो झापा जिल्ला कमिटीका सदस्य हुनुहुन्थ्यो त्यस नाताले पनि मैले सिपीलाई चिन्थेँ त्यसैले सिपीलाई त चिनिहालेँ तर भेट्न आउने सिपी पहिलेका विद्यार्थी सिपी हुनुहुन्थेन जेल तोडेर इतिहास निर्माण गरिकन राष्ट्रमै बहुचर्चित क्रान्तिकारी नेता सिपी मैनाली हुनुहुन्थ्यो सिपीले सामान्य अभिवादनपछि उहाँसँग आएका व्यक्तिसँग परिचय गराउँदै उहाँ यस क्षेत्रको हाम्रो इन्चार्ज सागर हुनुहुन्छ भन्नुभयो उहाँले म सधैँ यहाँ आउन नभ्याउने भएकाले तपाईँसँग परिचय गराउन यहाँ ल्याएको हुँ अबदेखि उहाँले हाम्रो तर्फबाट सम्पर्क गरिरहनुहुन्छ भन्नुभयो हामी तिनजनाका बिचमा राजनीतिक छलफल हुने नै भयो उहाँले आफ्नो सोच राख्नु भयो मैले देशको स्थितिको मूल्याङ्कन राख्दै कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा राखेँ हाम्रो कुरा नमिल्ने स्वाभाविकै थियो तर हाम्रो एउटा समझदारी बन्यो नियमित सम्पर्क राख्ने एकअर्काको विचार आदान गर्ने दुवै पार्टीले आफ्नो ठाउँबाट पञ्चायती व्यवस्था विरोधी आन्दोलन जारी राख्ने त्यही समझदारीका साथ उहाँहरू मसँग विदा हुनुभयो त्यसपछिका दिनहरूमा सागरसँग मेरो नियमित सम्पर्क हुन थाल्यो उहाँलाई मैले धेरै पछिसम्म सागरका रूपमा नै व्यवहार गरिरहेँ धेरै पछि मात्र उहाँ मदन भण्डारी हुनुहुन्छ भन्ने थाहा पाएँ मदन भण्डारी प्रायः महिनामा एकपटक आउनुहुन्थ्यो आउनुभन्दा अगाडि म फलानु दिनमा आउँछु तपाईँ खालि बस्नुहोला भनेर खबर पठाउनुहुन्थ्यो उहाँ प्रायः राति आउनुहुन्थ्यो र रा दुई घन्टा त सधैँ बस्नुहुन्थ्यो कहिलेकाहीँ त तिन चार घन्टा पनि बस्नुहुन्थ्यो मदन भण्डारीलाई लामो कुरा गर्न मन लाग्दो रहेछ म आफ्नो कुरा छोटकरीमा भनिहाल्थेँ उहाँ बेली विस्तार लगाएर आफ्नो कुरा राख्नुहुन्थ्यो उहाँको हु। प्रस्तुति बडो प्रभावकारी हुन्थ्यो हामी हु। देशको राजनीति कम्युनिस्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलन हाम्रो पार्टी उहाँहरूको पार्टी लगायत यावत विषयहरूमा छलफल गर्थ्यौँ उहाँ निकै फराजशिलो मान्छे लाग्यो र आफ्ना कुरा इमान्दारीपूर्वक राख्नुभयो कुरा लुकाउने छिपाउने उहाँको बानी थिएन यस्तै एकपटक देशको राजनीति ओह्रालो लागेको र आन्दोलन शिथिल भएका बेला उहाँसँग भेट भयो निराशा त नभनौँ तर गम्भीर भएर उहाँले अहिले कम्युनिस्ट आन्दोलन उठाउने स्थिति छैन अहिले त जीव ज्यान जोगाऊँ र धुनी जगाएर बसौँ भन्नुहुन्थ्यो मदन भण्डारी र मेराबीचमा केही विषयमा गरमागरम बहस पनि हुन्थ्यो हाम्रो छलफलमा एउटा विषयले भने अत्यधिक चर्चा पाउने गर्थ्यो पार्टीमाथिको प्रतिबन्ध हट्नुपर्छ र पार्टी स्वतन्त्रताको ठोस माग आज देशले चाहेको छ भन्ने मेरो अडान थियो उहाँ पार्टी स्वतन्त्रता होइन राजनीतिक स्वतन्त्रतालाई जोरदार रूपमा राख्नुहुन्थ्यो त्यो दिन हाम्रो कुरा मिलेन पछि छन्दमनामबाट आफू नजिकको पत्रिकामा उहाँले पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता शीर्षकमा लेख पनि लेख्नु भएको थियो मसँग उहाँको गरमागरम बहस हुँदा मलाई थाहा थिएन उहाँको पार्टीमा केही विषयमा छलफल भएको रहेछ यो कुरा मैले धेरै थाहा पाएँ बहस र छलफलबाट हामी एकअर्कोमा नजिकै गएछौँ उहाँले के गर्नुभयो मलाई थाहा छैन तर मलाई त त्यस बेलादेखि नै भावनात्मक रूपमा नजिकै गएको महसुस भएको थियो हाम्रो भेटघाटले फल दिन थाल्यो अब मालेका साथीहरूसँग मेरो सम्पर्क बढ्न थाल्यो म त्यसबेला खुल्ला पनि थिएँ उहाँहरूले मालेका कार्यक्रममा मलाई माले वक्ताका रूपमा बोलाउन थाल्नु भयो यसबन्दा अगाडि मालेका साथीहरूसँग मेरो सम्बन्ध असाध्य चिसो थियो म पूर्व पार्टीको सचिव थिएँ उहाँहरूले पूर्वकोशी पार्टीको विरोधमा विद्रोह गर्नुभएको थियो त्यस विद्रोहको तारो व्यक्तिगत रूपमा मनै भएकाले उहाँहरूले मलाई दक्षिणपन्थी संशोधनवादी भनेर नाराथरीका आरोप लगाउनुहुन्थ्यो पछि यी सबै कुरा बिर्सिँदै गए हाम्रो पनि मालेका प्रतिको आक्रोश मत्थर हुँदै गयो मालेका साथीहरूले पनि आफूलाई परिवर्तन गर्दै जानुभयो र उहाँहरूसँगको सहकार्य बढ्दै गयो यो पनि एउटा रमाइलो अध्याय नै भयो त्यसबेला विद्यार्थीहरूको गोष्ठी होस् वा माओ्सी तोङको जन्मदिन मनाउने कार्यक्रम होस् उहाँहरूले कार्यक्रम आयोजना गर्दा मलाई सधैँ जसो एक पटक माले समर्थित किसान सङ्घले ठाउँ ठाउँमा सभाको कार्यक्रम आयोजना गर्यो त्यसै योजना अनुसार सुनसरी मोरङका विभिन्न ठाउँमा आमसभा राखियो हाम्रो पार्टीबाट केही वक्तालाई बोल्न पठाइदिन भन्नुभयो हामीले हुन्छ भन्यौँ महेश उपाध्याय रङ्गेलीमा बोल्न जाने हुनुभयो म बेलबारीमा जाने भएँ यस्तै प्रकारले विभिन्न ठाउँमा वक्ताका रूपमा साथीहरू खटिनु भयो हामी आफ्नो ठाउँमा कार्यक्रममा सहभागी हुन गयौँ इटहरी पूर्व बेलबारी पुलको पारिपट्टि तल बजार सुरु हुनुभन्दा माथि राजमार्गमा नै एउटा सानो रुखको चहारीमा माइक लगाई टेबुल राखेर हामीले आमसभा सुरु गर्यौँ त्यस आमसभामा म बोल्दै थिएँ चारैतिरबाट प्रहरीले घेरा हाल्यो अब पक्राउ पर्ने भएँ भन्ने लाग्यो तै पनि म बोलिरहेँ अझै उत्तेजित भएर पञ्चायती व्यवस्थाको विरोध गरेँ जनता र किसानका हक अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा जोरदार रूपमा राखेँ सभा चल्दै थियो मलाई एकजना मान्छेले पछाडि कमिजको कोठालोमा समाति बेलबारी बजारतिर लग्न थाल्यो मैले अबाक भएर के भयो भन्ने सोचिरहेको थिएँ हाट बजार छोडेर खोलाको छेउमा गएपछि ती तान्ने मानिसले भने मलाई तपाईँले चिन्नु भएन म तपाईँलाई धेरै पहिलेदेखि चिन्छु आज तपाईँले मार्ने योजना थियो अझै तपाईँ त्यहाँ बसिरहनु भएको भए लाठीचार्ज होइन पुलिसले गोली चलाउने निश्चित थियो अनि तपाईँलाई बचाउन तानेर ल्याएको हुँ तपाईँको पार्टीसँग मेरो कुनै लेनदेन छैन तपाईँले यति लामो समयदेखि निरन्तर काम गरिरहनु भएको हुनाले श्रद्धा जागेर यो काम गरेको उनले मलाई खोलै खोला एउटा घरमा राखे त्यस राम्रै खाना खुवाएर भोलिपल्ट बिहान मलाई बस चढाए पछि मैले थाहा पाएँ त्यस कार्यक्रममा प्रहरीले नराम्रोसँग लाठीचार्ज गरेछ प्रहरीले त्यहाँ मेरो ठूलो खोजी गरेछ त्यसै दिनको इनरुवाको आमसभामा त प्रहरीले गोली चलाएछ र केही मान्छे घाइते भएछन् केही दिनपछि थाहा सरकारले कानुन मिचेर आमसभा गर्नेलाई गोली चलाउने मान्छे मरे मर्छ भन्ने खालको नीति बनाएको रहेछ पछि स्थानीय नेता र बासिन्दाहरूले त्यहाँको कार्यक्रम राम्रो भएको बताएका थिए त्यसबेला मालेद्वारा किसान नेता भनेर अघि पदम चुडाल त पछि गुप्तचर भएछन् त्यसपछि उनी राजाको सामाजिक सेवा विभागमा का काम गर्न पुगेछन् आन्दोलनमा यस्ता घटना दुर्घटना त हुन्छन् नै तर यसले आन्दोलनको गति कमजोर पार्न सक्दैन यस प्रकार माले पार्टीसँग हामी पूर्वकोशीका साथीहरू खास मेरो निकै सहकार्य बढ्यो त्यसपछि मैले वाम मोर्चा बनाउने प्रस्ताव राख्न थालेँ मेरो घरमा बैठक पनि भयो मालेका तर्फबाट सुशील प्याकुरेला आउनुभएको थियो उहाँ अहिले मानव अधिकारवादी हुनुहुन्छ जनमोर्चाबाट प्रदीप पोखरेल आउनुभएको थियो हामी नेपाल कम्युनिस्ट पार्टी मनमोहन समूहमा थियौँ पुरा भयो न्यूनतम साझा कार्यक्रम बनायौँ यस प्रकार कोशी मेची खास गरी कोशीका एक ठाउँमा रहेर कार्यक्रम गर्ने शैलीको विकास हुन थाल्यो यसै अनुसार विद्यार्थी आन्दोलन होस् किसान रयाली होस् वा यातायात मजदुरका कुरा हुन् सबैतर्फ हामीले मिलेर काम गर्न थाल्यौँ नेपालको राजनीतिमा विचारणीय कुरा कु और और कु बार के छ भने को दशकमा वाम आन्दोलनमा एकपछि अर्को गरी फूटको श्रृङ्खला चलेको थियो भने तीसको दशकमा वामहरू एक नजिक आउने प्रक्रिया सुरु भएको थियो बिसको दशकमा काङ्ग्रेस कम्युनिस्ट बीच पानी बाराबारको स्थिति थियो धरानमा कम्युनिस्ट र काङ्ग्रेसले एक अर्कालाई आरोप लगाउँदा खरानी र गोबर भनी सम्बोधन गर्थे तर तीसको दशकमा काङ्ग्रेस कम्युनिस्ट पनि नजिक आउने प्रक्रिया सुरु भइसकेको थियो